नमस्कार अर्पण एक सय चार थप्लु पाँच समय गाडसँग इन्टरनेट अनलाइनै भएको एमाले नवनिर्वाचित केन्द्रीय को बैठक बस्दै सामान्य विषयमा छलफल हुने साफ्टाको आठौं मन्त्रीस्तरीय बैठक भुटानमा आगामी बिहिबारदेखि शुरू हुने मलेसियन को जेट विमान दुर्घटना हुँदा दुई सय अन्ठानब्बे जनाको मृत्यु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 बैठक पार्टी मुख्यालय मदनगर बल्कमा दिउँसो एक बजे बस्नेछ नव महाधिवेशनपछि पहिलो पटक बस्न लागेको केन्द्रीय कमिटिको पहिलो बैठकमा परिचयात्मक तथा सामान्य विषयमा छलफल हुने सचिव प्रदीप ग्यावालीले जानकारी दिनुभयो पहिलो बैठक भएकाले खास एजेण्डा नरहेकाले यसअघि नव महाधिवेशनले केपी शर्मा ओलीको अध्यक्षमा एक सय एजेण्डा नरहेकाले नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूबीच आपसी परिचयात्मक कार्यक्रम हुनेछ यसअघि नव महाधिवेशनले केपी शर्मा ओलीको अध्यक्षतामा एक सय अन्ठाउन्न सदस्य केन्द्रीय कमिटी गठन गरेको थियो दक्षिण एसियाली स्वतन्त्र व्यापार सम्झौता साफ्टाको आठौं मन्त्री बैठक भूटानको राजधानी बैठक बैठकमा साफटा कार्यान्वयनको सिलसिलामा संवेदनशील सिल वस्तुहरूको सूचीमा रहेका उत्पादनहरूको संख्या र भन्सार तथा गैर भन्सार अवरोध हटाउने व्यापार तथा सेवा सम्बन्धी सार्क सम्झौताबारे छलफल हुनेछ त्यस्तै सार्क क्षेत्रमा व्यापार प्रवर्धनका र अन्तरक्षेत्रीय व्यापार बारे पनि बैठकमा विचार विमर्श हुने परराष्ट्र मन्त्रालयका सहसचिव उक्त मन्त्रालयको क्षेत्रीय संगठन विभाग प्रमुख समेत रहेका सह सचिव गराउने सम्बन्धमा पनि बैठकमा नेपालको नेतृत्व वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल बहादुर थापाले गर्नुहुनेछ आठ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै थापा बुधबार थिम्पू जाने कार्यक्रम रहेको छ वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायण गोपाल मलेगो सहसचिव जीवराज कोइराला परराष्ट्र मन्त्रालयका सचिव सहसचिव माल मन्त्रालय र भन्सार विभागका प्रतिनिधि सहभागी हुनेछन् मन्त्री स्तरीय बैठक अघि मंगलबार र बुधबार सहसचिव स्तरीय विशेषज्ञ समितिको नवौं सरकारले कमैयामुक्त घोषणा गरेको आज चौध वर्ष पुरा भएको छ लामो समयदेखि अर्काको घरमा काम गरेर बस्न बाध्य कमैयाहरूलाई सरकारले दुई हजार सात साल साउन दुई गते मुक्त भएको घोषणा गरेको थियो त्यसै दिनको सम्झनामा आज कमैया मुक्ति दिवस मनाइँदैछ दाङ बाँके बर्दिया कैलाली र कञ्चनपुरमा रहेका कमैयालाई मुक्त भएको घोषणा गरी कमैया कमैयाले लिएको ऋण मिनाहा गर्दै कुनै व्यक्तिलाई कमैया श्रमिकको रूपमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा काममा लगाउन प्रतिबन्ध लगाइएको हो सरकारले मुक्त कमैयाहरूको बसोबासको व्यवस्था मिलाउनुका साथै घर निर्माण खर्च कार्ड तथा विभिन्न सिपमूलक तथा आयमूलक कार्यक्रम सञ्चालन गरिरहेको छ तर मुक्त कमैयाको अधिकारका लागि लड्दै आएका अधिकार, आए अधिकार कर्मीले भने सरकारले दावी गरे जस्तो पुनस्थापनाको काम नभएको र वास्तविक लगत पनि नलिएको आरोप लगाएका छन् Thank <laughs> you. चितवनमा घरेलु र साना उद्योगहरू वार्षिक रूपमा बढ्दै गएका छन् साना उद्योगको तुलनामा घरेलु उद्योग निकै कम मात्रामा दर्ता भएका छन् आर्थिक वर्ष दुई हजार उनासत्तरी घरेलु उद्योगी एउटै दर्ता भएको थिएन तर गत आर्थिक वर्ष दुई हजार सत्तरी एकहत्तरमा भने पच्चिसवटा घरेलु उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यले चितवनले जनाएको छ दर्ता भएका घरेलु उद्योगमा दसवटा उत्पादनमूलक चौधवटा कृषि र एउटा सेवामूलक रहेका छन् आर्थिक भने तीनवटा घरेलु उद्योग दर्ता भएका थिए प्राली र साझेदारी फर्मको तुलनामा प्राइभेट फर्मको संख्या धेरै रहेको छ साना उद्योगहरू भने वार्षिक रूपमा क्रममा छन् हमारो प्रश्न छी मघ आठ गते भि मुकमा संविधान जारी हने नेपाली कंग्रेस का महामंत्री कृष्ण प्रसाद सीटौला को भनाईप्रति तपार के शा। ए भय राो बी आस करपरऊ रि नेता बोली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 पालो ट्राफिक खबरको यति बेला नारायढ टोडा बृग सडक खण्ड खुल्ला छ त्यसै गरी नानगढ मुगलिन मुगलिनौ विषे काठमाडौँ मुग्लिन दमली पोखरा नानगढ परासी बटोल सड़क खण्ड पनि ट्राफिक खबर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 मलेसियन एयरलाइन्सको जेट विमान दुर्घटना हुँदा दुई सय अन्ठानब्बे जनाको ज्यान गएको छ नेदरल्याण्डको एमेस्टरबाट कलालम्पुरका लागि उडेको एमएच कल साइन भएको बोइङ विमान रुससँग सीमा जोडिएको युक्रेनको यानोभो गाउँमा दुर्घटना परेको बिबिसीले जनाएको छ मलेसियन एयरलाइन्सले दुर्घटनामा ज्यान गुमाउनेमा दुई सय त्रियासी यात्रु र चालक दलका पन्ध्र सदस्य रहेको कुछ जनाएको छ विमानमा सबैभन्दा धेरै नेदरल्यान्ड्सका एक सय चौवन्न जना अस्ट्रेलिया का सत्ताईस जना चालक दल का सदस्य सहित मलेिया का तिरचालीस जनाडोनेशिया का 9 जना बेलायजना रह जर्मनी बेल्जियम, फिलिपिन्स रही सहित 41 जना अत्रु यात्री देश, देश खुलना सकते यात्री मध्य जसो अस्ट्रेलिया को मेलबोर्न में होना सम्मेलनमा भाग लिन जानकारी युक्रेन सरकार र रुस समर्थक विद्रोही दुवैले एक अर्कोलाई विमान खसालेको आरोप लगाएका छन् विमान नेदरल्यान्डबाट उडेको चार घण्टापछि रुसको उडान क्षेत्रमा प्रवेश गर्ने क्रममा सम्पर्कविहीन भएको थियो युक्रेन सरकारले रुस समर्थक विद्रोहीको नियन्त्रण क्षेत्रमा विमान दुर्घटनामा परेको र विद्रोहीले नै मिसाइल प्रहार गरी विमान खसालेको दावी गरेको छ एमाले नवनिर्वाचित केन्द्रीय को पहिलो बैठक बस्दै सामान्य विषयमा छलफल हुने साफटाको आठौं मन्त्री स्तरीय बैठक भुटानमा आगामीदेखि शुरू हुने र मलेसियन एयरलाइन्सको जेट विमान दुर्घटना हुँदा दुई सय अन्ठानब्बे जनाको मृत्यु जय गलेश्वर रियल इस्टेट एंड हाउसिंग प्राली द्वारा निर्मित कपूर कोलोनी चैनपुर तीन चितवन पूर्व पश्चिम राजर्गत चैनपुर